सुनो रेडियो अर्पण एक से चार थोप्लो पांच मेगा हर सबार अटौने आज हम बाढ़ी पैहो को, को, को, को, को जोखिम घटना बोलाएका समितिका राजेन्द्र नेपाल चौतारीमा आफ्नो नेपाल चौतारी मार्फत तपाईँको आवाज एक साथ देशभरिका विभिन्न स्थानीय प्रसारण हुन्छ कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तिन चार पाँच सातमा फोन गर्नुहोस् फोन नम्बर फेरि एकपटक सोह्र साठी शून्य एक तिन चार पाँच सात देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन विपद जोखिमका हिसाबले नेपाल विश्वमा पर्छ लगायत जलजन्य प्रको पर्छ आँकडा केलाउँदा वर्षेनी हजार जनाइरहेको छ करोडौं सम्पत्तिको क्षति त छँदैछ दुई साता अघि मात्र सिन्धुपाल्चोको जुरेमा गएको पैह्रोले डेढ भन्दा बढी व्यक्तिको ज्यान गयो सयौं घर पुच हजार जना भन्दा बढी व्यक्तिहरू विस्थापित भए पहिरोमा पुर्याएर बेपत्ता भएकाहरू त्यहाँ अझै भेटिएका छैनन् मनसुनको मध्य बेला अहिले देशैभरि वर्षा भइरहेको छ बाढी पैह्रोले हिजो मात्र एक दर्जन दर्जनभन्दा बढीको ज्यान गएको छ यो समस्या वर्षा सुरुसँगै सुरु हुन्छ नेपालका धेरै गाउँका मानिसहरू दिनरात नै विपदको त्रासमा बाँचिरहेका छन् जब समस्या आउँछ उद्धार र रा राहतमा सरकार जोड्छ विपदको आकलन पहिले गरेर जोखिम घटाउन किन सकिँदैन प्रकोप व्यवस्थापनका बेो, लागि निश्चित लक्ष्य राखेर रा काम गर्न के अप्ठ्यारो छ आज हामी यिनै प्रश्नहरूको सेरोफेरोमा छलफल गर्दैछौँ हामीलाई फोन गर्नुहोस् सोह्र साठी शून्य एक तिन चार पाँच छ सातमा मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ एनसी टाइप गरेर स्पेस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर हाम्रो नम्बर पाँच पाँच एसएमएस गरिदिनुहोस् तपाईँ हामीलाई फेसबुक र ट्विटरमा समेत भेट्न सक्नुहुन्छ आज हामीसँग स्टुडियोमा पाउन हुनुहुन्छ राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र शाखाका शाखा अधिकृत राजेन्द्र अर्याल राजेन्द्र कार्यक्रममा स्वागत छ अलिकति ढिला भयो अब यो देशैभरि गएको बाढी पहिरो विपदले गर्दै होला हामी झन्डै विपदमा पर्या हजुर अब हामी पनि त्यही राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रमा अब हामी चौबिस घन्टा बस्ने र त्यहाँ देशभरि यो विपद सम्बन्धी घटनाहरूको सङ्कलन गर्ने र त्यस प्रतिकारहरूलाई संगसंग समन्वय करने मरासर आ सक्रमण मतलब इमर्जेन्सी नहीं पड़े रात भरी कार्यमें बताइन अब अब खासगरी अब यो सुनकोशी को घटना पाड़ी अ खासगरी हिजो र अस्थित दुदिन पे अबिरल वर्षा कारण प्रभाव पारेको छ पानीले जस्तै जाजरकोट रुकुम सल्यान बाके, बर्दिया सुर्खेत कैलाली बाजुरा त्यस्तै ललिपुर सिन्धुली दोलखा उदयपुर धनुषा सर्लाही महोत्तरी जिल्ला जिल्ला लगायत धेरै ठाउँहरूमा बाढीले असर पारेको छ र अहिलेसम्म खास गरी तेह्रजना व्यक्तिको मृत्यु भइसकेको छ भने सोह्रजना व्यक्तिहरू घाइते हुन्छ एकदम एकदम अनि चारजना मान्छेहरू बेपत्ता हुनु छ भने बाह्रवटा घरहरू पूर्ण रूपमा क्षति भएको छ एक्काइसवटा घरहरू आंशिक क्षति हुन पुगेको छ यो दुई दिनको घटनाले अनि यसमा सरकारको के छ अहिले एकदमै अब आ, उद्धार राहतमा के छ अहिले हामी सँगसँगै यो घटना पछाडि उद्धार राहतका कार्यक्रमहरू पनि सँगसँगै प्रतिकार कार्यहरू पनि सँगसँगै चलिरहेका छ खास स्थानीय स्तरमा स्थानीय समुदायहरू सुरक्षा निकायका प्रमुखहरू जिल्ला दुई पर्व उद्धार समितिका पदाधिकारीहरू सबै स्थलगत रूपमा नै खटिएर त्यहाँ उपलब्ध भएको सबै स्रोत र साधनहरूको परिचालन गरेर घाइते हुनुहुन्छ वा भने उहाँहरूलाई घाइते तत्काल उपचारको व्यवस्था गर्ने अनि त्यस पछाडि गएर अहिले डुबानमा तराईका धेरै ठाउँमा डुबानमा परेको अवस्था रहेको छ यो डुबानमा परेका समुदायलाई अलिकति सुरक्षित स्थानमा सेल्टरमा सार्ने उहाँहरूलाई खानपिनको व्यवस्था गर्ने त्यस गएर अरू जुन घाइते हुनुहुन्छ उहाँहरूलाई अस्पताल नजिकको स्वास्थ्य केन्द्र अथवा कुन ठाउँमा हुनसक्छ उपचार गर्नेका अरु अरू कार्यक्रमहरूलाई यो राहत दिने कार्यक्रमहरूलाई समन्वय गरेर का, अहिले धेरै जिल्लाहरूमा यो जिल्लामा कमान्ड कन्ट्रोल समेत खोलेरहरू रह, काम गरिरहेको अवस्था छ र उहाँहरू खटिनेर रहनुभएको छ र हामी केन्द्रमा खास गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रबाट हामी 24 घन्टा अहिले हाम्रो उपसचिवको नेतृत्वमा हामी पनि खटिराखेका छौँ र त्यसैमा हामी रातैभरि हामी विवरणहरू ल्याउने सङ्कलन गर्ने गरेका छौँ र अहिले हाम्रो यो खासगरी गरी ठुलो च्यालेन्ज र चुनौती भनेको हामीलाई यो अहिले मौसम परेको छ यो मौसमले गर्दाखेरि खास यो जाजरकोट लगायतका केही जिल्लाहरूमा हेलिकप्टर पठाएर अलिकति सदरमुकामभन्दा अलिकति टाढाका ठाउँमा घटना भएको उहाँहरू जुन समुदाय हुनुहुन्छ घाइतेहरू उहाँहरूलाई उपचारको लागि ल्याउन अहिले अहिलेसम्म हामी अहिले सकेका मौसमको कारणले गर्दाखेरि तर पनि हेलिकप्टरहरू स्ट्यान्ड हामी राखेका छौँ तर मौसमको कारणले गर्दा उनसकेको छैन त्यही जाजरकोट यहाँले जोडिहाल्नु जाजरकोटको अब हिजोको मात्र घटना भयो त्यहाँ दुईजना व्यक्तिको ज्यान पनि गएको छ त्यहाँ एकदमै गाह्रो ठाउँमा पहिरो गयो भनेर भनेको थिएँ एकजना टोली त्यहाँ पुग्यो त्यो टोलीमा चाहिँ नेपाल रेडको सोसाइटी बारेकोटका उप सभापति पनि जानुभएको रहेछ चन्द्रखण्डका उहाँसँग हामीले कुरा गरेका थियौँ एकैछिनौँ रामी गाविस र ढोकाई गाउँ गाविसका केही भूभागहरूमा यो पुरै बस्ती जोखिमपूर्ण भइरहेको छ अहिले हामी रामिरा नौ धौलाकोट भन्ने ठाउँमा आइरहेका छौँ जहाँ तपाईँको दुईजना मान्छेको लास्ट बेपत्तामा छजना मान्छे श्रिरेस घाइते अवस्थामा छन् उनीहरूको उद्धारको कुनै पनि सामग्री यहाँ नभएर हामीले ढोकाई गाउँको नौ लिम्स भन्ने ठाउँबाट एकदमै मेडिकलबाट एउटा अरेवालाई बोलाएर हामीले एउटाबाट हामीले प्राथमिक स्तरको औषधि ल्याएर बल्ल सुरक्षाको टिम हामी यहाँ हामीले एउटा दा नौ धौलोकोटमा आइपुगेका छौँ यहाँका मान्छेहरूको अवस्था एकदम जोखिमपूर्ण छ गाई वस्तु पशु सबै छोडेर उनीहरू बाहिर बाहिर दौडिरहेका छन् कुनै पनि सकिन्छ भने कुनै पनि संस्थाले उद्धार गरेर यिनीहरूको ज्यान बचाउनको लागि रिकपटर पठाइदिएको भए राम्रो हुन्थ्यो होला एउटा वडाले अर्को वडामा जान सक्ने सम्भावना नै छैन हामीले रुख ढालेर एउटा खोलामा बल्ल बल्ल हामी जोखिमपूर्ण अवस्थामा यो घटनास्थलमा आइपुगेका छौँ खानेपानीका पुरै ट्याङ्कीहरू लगेर खानेपानी एकदम अस्तव्यस्त अवस्थामा छ पहरीको टोली हामीजनासँग सैसाब सहित दुईवटा होल्लर एकजना दुईजना सिपाही पाँचजना हामी यो ठाउँमा आइपुगेका छौँ र त्यो घटनास्थलमा हामी आउँदाखेरि त्यहाँ जोखिमपूर्ण अवस्थाका घरहरूलाई पनि बचाउन सक्ने अथवा त्यहाँको सामानहरू निकाल्न सक्ने कुनै अवस्था छैन सर प्रमुख जिल्ला अधिकारीलाई खबर गर्नुभयो त हजुर सर मैले बिहान साढे सात नै उहाँलाई फोन गरेको हजुर हुन्छ म केही प्रयास गर्छु भन्नु अहिले हाम्रो मिटिङ बसिरहेको छ भन्ने उहाँले खबर दिनुभएको छ अरू कुनै जानकारी आएको छैन सर योभन्दा पहिले सर सामान्य रूपमा जा। भएको थियो छिटपुर यो सय वर्षभन्दा अगाडि कुनै पनि यस्तो खालको घटना अप्र घटना घटेको थिएन यो ठाउँमा चन्द्र खड्का हुनुहुन्थ्यो उहाँ नेपाल रेडकर्स सोसाइटी बारेकोट उप जाजरकोटका सभापति अब त्यहाँको विवरण बताउँदै हुनुहुन्थ्यो हामीले हिजो कुरा गरेका थियौँ अब अहिले त्यहाँले भन्दा पनि त्यहाँनिर पुग्न सकेको छैन भन्नुभयो हेलिकप्टर तयार राखेको छ भन्नुभयो अब मान्छे पुऱ्यो पुरियाले त्रासमा बाँच्ने बाँचिराखेँ अब के भएको खासमा अब हेलिकप्टर तयार राख्ने कि अब त्यहाँ जानै नसकिने अवस्था हो कि के हो खासमा अब कुरा के हो भने हामी हिजो बिहान हामी करिब नौ दस बजी हामीलाई यो एघार बाह्र बजीसम्म हाम्रो त्यहाँको घटना त्यहाँ दुईवटा तिनवटा घटना घटेका छन् पहिलो घटना हामी छिटै थाहा पाएका हौँ र पहिलो घटना थाहा पाउँदा बित्तिकै हामी सबै कुरा तयारी जिल्लामा जिल्ला प्रशासनसँग सिडिओ साहसँग सँगै बसेर हामी अब समन्वयका कामहरू गरिराखेका हौँ र त्यहाँ के भन् के भन्ने भने उहाँ अहिले पनि भन्नुभयो ओडादेखि ओडामा जान सकिँदैन र पैदल यातायातको सुविधा छैन अनि मान्छेहरू उद्धारकर्मीहरू समेत जहाँबाट जानुपर्ने हो त्यो पैदलबाट भएर जानुपर्ने अवस्था छ ठुल्ठुलो भिड पाएको भएको अर्कोतिर ठुल्ठुलो खल्सीहरू पनि झरेको अवस्था आयो त्यसले गर्दाखेरि ठुलो ध भन्यो भनेको त्यही अवरोध हो त्यस कारणले गर्दा हामीसँग तत्कालको विकल्प भनेको त्यहाँ नजिकका चौकीहरू जहाँ छन् त्यो ठाउँमा रहेका सुरक्षाकर्मीहरू र स्थानीय समुदायहरू खास गरी रेड क्रस लगायतका अरू अन्य निकायहरू त्यहाँबाट परिचालन गर्ने पहिलो विकल्प भनेको त्यही रह्यो र अझ हामीले त के पनि गरेका छौँ भने हेलिकप्टर यहाँबाट उडाउँदा बित्तिकै त्यहाँ सकिन्छ भने त्यो सबै दुईवटा तिनवटा ठाउँको जहाँ समुदाय त्यो घटना घट्याएको छ र घाइते हुनुहुन्छ उहाँहरूलाई समेत एकै ठाउँमा राखेर ए हेलिकप्टरबाट हामी यहाँ उपचार गर्न नेपालगसम्म नेपालग्र नभए काठमाडौँसम्म ल्याउने तयारीसम्म हामी बसिराखेको हो र त्यसमा खास गरी अहिलेको यो भौगोलिक र मौसमको कारणले गर्दाखेरि हुन नसकेको उहाँले भने जस्तै एकदम अप्ठ्यारो रहेको छ पहिला हामीले मानवीय क्षति हुनबाट रोक्नपर्छ यसलाई जसरी हुन्छ समुदायलाई सुरक्षित स्थानमा जान गर्नुपर्छ त्यस पछाडि अन्य विवरणहरूलाई जस्तै त्यसलाई दिनुपर्छ जस्तै अब उपचार घाइते हुनुभयो भने घाइतेलाई कसरी बचाउन सकिन्छ त्यो कुरामा जानु र अन्य जोखिमका मान्छेहरूलाई पनि त्यो ठाउँमा बस्न नदिनलाई म अनुरोध गर्छु सबैलाई हाम्रो गृह अथवा यो विपदको प्राथमिकता पनि त्यही हो घाइते हुनुहुन्छ भने घाइतेलाई तुरन्तै उपचार गर्ने जोखिममा हुनुहुन्छ भने जोखिम रहित वातावरणमा अलिकति सुरक्षित स्थानमा राख्ने त्यसमा खास गरी अहिले त्यो टाढा भएको हुनाले र उद्धारका उद्धारकर्मीहरू लगायत राहतकर्मीहरू जानलाई बाटोको अवरोध भइराखेको सन्दर्भमा र हेलिकप्टर समेत उडाउन नसकेको सन्दर्भमा यहाँ स्थानीय जुन समुदायहरू हुनुहुन्छ उहाँहरूलाई म अलिकति उहाँहरूलाई अलिकति के सहयोग गर्न सकिन्छ त्यो सहयोग गर्नलाई म अनुरोध गर्दछु यो बाढी पहिरो अब यो वर्षाको यो जोखिम छ नि मनसुनसँगै सुरु हुन्छ होइन अब यसरी लगातार वर्षा भए सुरु भइहाल्छ अथवा अब अलिकति कहिले वर्षाभन्दा अगाडि नै पनि सुरु हुन्छ यो खासमा हाम्रो चुनौती के हो मतलब यो समस्या आएपछि हामी अब उद्धारमा लाग्छौँ अब विवरण सङ्क्रमणमा लाग्छौँ होइन चुनौती हामीलाई के हो खासमा अब यो हाम्रा चुनौती भन्नु भनेको वास्तवमा हाम्रो यो जुन भौगोलिक बनावट छ हाम्रो यो अब मन हुन् त यो घटना अहिले वर्षामा वर्षाको देखियो नभए हिउँदमा डढेडुको समस्या त्यत्तिकै छ त्यस पछाडि चट्याङको समस्या पनि त्यत्तिकै छ बाढीको डुबानको समस्या पनि त्यत्तिकै छ हाम्रो अब ठुल्ठुला नदी प्रणालीहरू धेरै नदीनालाहरू रहेका छन् त्यसकारण यो नदीनालाहरूमा माथिबाट आउन पानीले तराईतिर असर असर गरेको अवस्था एकातिर रहेको छ त्यस कारणले हामी यति गर्दा गर्दै हाम्रो के भने यसको लागि जिल्लामा जिल्ला दैवर्ग उद्धार समिति छ क्षेत्रमा क्षेत्रीय उद्धार समिति छ यसले जिल्लामा सबै ठाउँमा नेटवर्क बनाएर काम गरिरहेको अवस्था पनि रहेको छ केन्द्रमा मान्य गृहमन्त्रीज्यूको अध्यक्षतामा केन्द्रीय द्वै पर्व उद्धार समिति रहेको छ यसले सबै कुराहरू गरेको छ वास्तवमा क्षेत्रमा क्षेत्रको प्लान छ केन्द्रमा केन्द्रको प्लान छ र जिल्लामा जिल्लाका प्लानहरू छुट्टा छुट्टी पचहत्तर जिल्लामा हाम्रो डिएस्टरका प्लानहरू छ रहेका छन् त्यसमा जिल्लाका सबै निकायहरूले जी लगायत स्थानीय निकाय अन्य सर सरकारवाला निकायहरूले यो क्लस्टर एप्रोप समेत गरेर रहेर काम गर्नलाई योजना कार्यक्रमहरू बनाइरहेको छ र ठुलो तयारी छ वास्तवमा अहिले पूर्व सूचना प्रणालीहरू रहेका छन् जस्तै हामी माथिल्लो भेगमा पानी आयो तल्लो भेगमा यति तह ब बढ्दाखेरि त्यो बस्ती जोखिममा हुन्छ भन्नेसम्मका सूचना दिएका छौँ र यति गर्दा गर्दै पनि जस्तै अब अहिले जुन पहिरोबाट माथिबाट आएको जुन हाम्रो भौगोलिक संरचना छ त्यसले अलिकति यो पहिरोले गर्दाखेरि ठुलो समस्या देखिएको छ नभए तलबाट बारीले धेरै बगाउने त्यस्तो त्यस्तो समस्या होइन र यसमा हाम्रो सबभन्दा चुनौती भन्नु भनेको अब अलिकति एवेरनेसको सचेतनाको समस्या पनि छ जस्तै अब कुन ठाउँमा अलिकति स्ने अथवा कसरी हिँड्ने कुन ठाउँमा रहने भन्न भन्ने अरू कुराले कुर... नागरिक नागरिकले ना, ना, मलाई पनि अलिकति चेतावना जस्तै डरेलेका कुराहरू अहिले त हाम्रो वर्षा लागेर र मौसमको कारणले यस्तो भएको छ अब अरू ठाउँमा जस्तै डरेलो लागेको समयमा डराइलाएको अलिकति धेरै घटाउन सकिन्छ नि वनजङ्गल लगायतमा लागेको आयोगलाई अलिक ठुलो क्षतिपूर्क अवस्था रहेको छ अब चट्याङ लगायतका कुराहरूले पार्ने समस्यालाई अलिकति समाधान गर्न सकिन्छ कस्तो अवस्थामा हिँड्ने अब त्यस्तै गराएर अहिलेको समस्या भन्नु भनेको त हाम्रो अब यो भूगोल र खास गरी मनसुनले गर्दाखेरि हाम्रो रहेको छ तयारी हुँदाहुँदै पनि रहेको छ अब यसमा के के छ भने अब अहिले अब जस्तै यो बाढी र पहिरो भन्न भन्ने कुरा हाम्रो मानवीय काबुभन्दा बाहिरको परिस्थिति पऱ्यो के त्यसले गर्दाखेरि हाम्रो त्यो ठाउँमा नहोस् जोखिम नहोस् भनेर हामीले पत्ता लागेको ठाउँमा त्यहाँ नबस्नलाई नरहनलाई नबस्नुलाई हामीले ध्यान दिने त्यसमा समुदाय पनि रहनु भएको छ बस्नुभएको छ जस्तै अहिले सुनकोसीको त्यत्रो पहिरो आयो त्यो ठाउँमा पहिरो जान्छ भन्ने हामी कल पनि गरेको अनि त्यो पुरो सूचना कुरा गर्नुभएको छ यहाँले त्यो पुरो सूचना त्यो सुनको त्यो सिन्धुपाल्चकमा त्यो पूर्व सूचना त्यो पहिरोको पूर्व सूचना होइन पूर्व जस्तै फ्लडमा जस्तै माथिल्लो तहमा पानी पर्दाखेरि तल्लो तहमा तल्लो तटीय क्षेत्रहरूमा पानीको लेभल बढ्दाखेरि कहाँ कहाँ पानी पस्छ कुन कुन ठाउँमा का समुदायहरू त्यो ठाउँबाट सुरक्षित हुनुपर्छ भनेर भन्ने हाम्रो पूर्वदेखि पश्चिमसम्मको धेरै नदी प्रणालीहरूमा यो खासगरी गरी डिएचएमबाट यो सूचना राखेको अवस्था रहेको छ त्यहाँ त्यो पूर्व सूचना प्रणाली त्यसले खास अब जस्तै चतरामा छ त्यस्तै बाघेको बाघेमा छ राप्तीमा राखेको छ त्यस पछाडि कर्णालीको चिसापानीमा राखेको छुहरूमा ठुला ठुला नदीहरूमा र त्यसका साय त्यसले के गर्छ धेरै नदीहरू माथि मिसिने र त्यो मिसिसकेपछि मात्रै तल असर गर्ने त्यस माथिको पानीको बाबा जस्तै रुकुम रोल्पा प्युठानतिर पानी पर्दाखेरि राप्ती बढ्छ राप्ती बढ्दाखेरि त्यसले बाघेलाई बाघे जिल्लालाई असर गर्छ दाङतिर पानी पर्दाखेरि जस्तै बबै बढ्छ बमे नदी बढ्दाखेरि बर्दियालाई असर गर्छ त्यस कारणले गर्दाखेरि तल्लो तटीय क्षेत्रमा सतर्क रहन र सहज रहनलाई हामीले जिल्ला प्रशासन कार्यालयमा जिल्ला दैवर्ग उद्धार समितिका कार्यालयहरूमा समेत हामी साइरन बन्ने व्यवस्थाहरू धेरै हाम्रो तराईका जिल्लाहरूमा हामी गराइसकेका छौँ र चा चालिसभन्दा बढी जिल्लामा जिल्ला, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरू समेत स्थापना गरेर हामी कर्मचारी चौबिस घन्टा खुल्ला राखेका छौँ उहाँहरू मार्फत सूचना दिएर र समुदायहरूलाई सुरक्षित ठाउँमा रहने र सुरक्षित रा रहनलाई र अरू प्रतिकार र उद्धारको कार्यमा खट्ने मान्छेहरूलाई पनि अब निकायहरूलाई पनि तयारी अवस्थामा रहनलाई सहयोग पुऱ्या छ हामीसँग टेलिफोन सम्पर्कमा केही सहभागी आउनु भएको छ काठमाडौँ किर्तिपुरबाट कृष्ण भण्डारी हुन्छ कृष्णजी कार्यक्रममा स्वागत छ हजुर नमस्ते नमस्ते बाँ बाँ राक्षु। राक्षु। मेरो पहिला अनुभव राख्छु त्यसपछि विचार राख्छु त्यसपछि प्रश्न राख्छु मेरो घर चाहिँ एउटा असाम धकारी हो अनि पोहोर साल चाहिँ त्यहाँ अब पहिरो आयो हेर्नुहोस् पहिरो आएपछि एउटा घर पनि गयो त्यसपछि एकजना मान्छेको डेथ पनि भयो तर त्यो मान्छेले त्यति भने जस्तो राहत पाउन सकेन खालि परिचयको रूपमा एउटा पाल सामानका सामग्रीहरू मात्र पायो अब त्यस्तो भइरहेछ मान्छेहरू त्यस्तो भइरहेन अनि अनि अर्को कुरा मेरो कस्तो भन्नुहुन्छ भने अब हाम्रो सरकारको पनि यो विषयमा स्पष्ट पोलिटी छैन जस्तो लाग्यो अब घटनाहरू घटिसक्छ होइन चा, अब दैवी विपत्तिहरू आउँछ जोखिमहरू आउँछ अब यस्तो दैवी विपत्ति जोखिमको उसमा चाहिँ पहिला नै ऱ्यापिड ढङ्गले काम गर्ने ढङ्गले पूर्वानुमान पनि त्यति राम्रो ढङ्गले हाम्रो सरकारले गर्न देख गरेको देखिएन त्यसको तयारी पनि राम्रोसँग गरेको देखिँदैन दे अनि मलाई लागेको प्रश्न के हुनुहुन्छ भने के हामी चाहिँ प्रत्येक वर्ष बजेट बनाइरहँदाखेरि चाहिँ आउने दैविक विपत्ति दुर्घटना घटनाहरूको लागि पर हामी प्रत्येक वर्ष त्यो अगलग्ने एउटा फन्ड तयार गर्न किन सक्दैनौँ कि अनि त्यही पैसा फेरि उ गर्नको लागि हामी राष्ट्र अर्को राष्ट्र अन्तर्राष्ट्रलाई किन गुहार्नुपर्छ एउटा कुरा अनि अर्को कुरा चाहिँ यो दैविक विपत्ति यस्तो दुर्घटनाहरूलाई चाहिँ कन्ट्रोल गर्नको लागि यसको प्रिभेन्सन गर्नको लागि चाहिँ प्रत्येक जिल्लामा एउटा छुट्टी कार्यालयको स्थापना हामी गर्न किन सक्दैनौँ जिज्ञासामा आउँछ कृष्णजी दुर्गा देवी नेपाल हुनुहुन्छ सिन्धुपाजकबाट फोन गर्नुभएको छ उहाँले दुर्गाजी कार्यक्रममा स्वागत छ दुर्गाजी दुर्गाजी दुर्गाजीसम्म हाम्रो सम्पर्क टुटिसकेको छ अब्दुल अजीज मिया हुनुहुन्छ गोर्खाबाट अब्दुलजी कार्यक्रममा स्वागत छ धन्यवाद हजुर भन्नुहोस् त तपाईँको के छ मेरो प्रश्न के छ भन्दाखेरि यो स्थानीय स्तरको सरकार भनेको त गाविस हुन्छ है गाविस हाम्रो चा चाहिँ यो आपतकाली चा यो विपद व्यवस्थापन विभाग यो हाम्रो केन्द्रीय स्तर मात्रै हो कि स्थानीय स्तरमा नै छ जस्तो यो जाजरपुरको कुरा भयो भनेर भन्ने छ हामीलाई यो केन्द्रबाट जाजरपुर धेरै गाह्रो हुन्छ होइन स्थानीय स्तरमा त्यो त्यो स्थानीय स्तरमा त्यो विपद व्यवस्थापन हुने भने त गाविसबाट त्यो कति नै टाढा हुन्छ र गाविसको क्षेत्रफल त कति नै धेरै हुन्छ र त्यो गाविसबाट पक्का त्यहाँ पुग्न सकिन्छ त्यहाँको स्थानीयवासीलाई मजाले त्यहाँ उहाँहरूलाई रात र उद्धारका कार्यक्रमहरू त्यहाँ मजाले गर्न सकिन्छ त्यो मेरो प्रश्न के हो भन्दाखेरि यो आफत यो विपद व्यवस्थापनका केन्द्रमा मात्रै हो कि स्थानीय स्तरमा हो स्थानीय स्तरमा छैन भने चाहिँ स्थानीय स्तरमा अझ गर्ने भने त्यो स्थानीय त्यो गाविस अथवा नगरपालिकामा पनि विपद व्यवस्थापन गर्नलाई अझ सहिलो हुन्छ भन्ने मेरो प्रश्न मेरो प्रश्नै हो धन्यवाद धन्यवाद अब्जुलजी यहाँले असाध्यै राम्रो कुरा उठाउनु भयो स्थानीय स्तरमा अहिले समुदायमा आधारित विपद व्यवस्थापनका कुराहरू अगाडि आइ नै रहेका छन् र स्थानीय स्तरमा मात्रै हो कि केन्द्रमा मात्रै हो भनेर भन्दाखेरि केन्द्रमा गृह मन्त्रालय मार्फत सबै निकायबाट समन्वय भइरहेको अर्को क्षेत्रमा क्षेत्रीय प्रशासन क्षेत्रीय प्रशासकको मा क्षेत्रीय क्षेत्र ओगट्ने पाँचवटा क्षेत्रीय समिति छन् र प्रत्येक जिल्लामा जिल्ला द्वैपरको उद्धार समिति रहेको छ र तल्लो समुदाय स्तरमा पनि अहिले अहिलेको खास गरी गत एक दुई वर्ष पछाडि नगरपालिका र गाउँ स्तरसम्म समेत त्यो स्थानीय अब जस्तै तराईका जिल्लाहरूमा धेरै ठाउँमा त्यो समूहहरू खास समुदायमा आधारित निकायहरू सानो सानो समूहमा समुदायबाटै त्यस्ता समितिहरू पनि गठन भएका छन् जुन तराईका जिल्लाहरूमा धेरै ठाउँमा काम गरिरहेको अवस्था पनि छ र अहिलेको सन्दर्भमा हामीले जुन तयारी भएन कि अथवा त्यस्तो जादरको जस्तो ठाउँमा उठाउन सकेन कि भन्ने यहाँको जुन जिज्ञासा र चासो छ यो भनेको के हो भने त्यहाँको भूगोलको वातावरण र मनसुनको कारणले अझै के छ भने हिजोदेखि सुरु भएको मनसुर शनिबारसम्म पर्छ भनेर भन्ने हाम्रो जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ र त्यसो भएको कारणले हामी सबै इभन हामी निजी क्षेत्रका हेलिकप्टर समेत व्यावसायिक उडानलाई भन्दा हाम्रो यो जिल्ला दैवी उद्धारको कार्यमा खट्न भनेर हामी एयरपोर्टमा हामी त्यो स्ट्यान्डमै राखेकै छौँ तर समस्या के भयो भन्दाखेरि यो टेक्निकल कुरो प्राविधिक कुरो हामी उडाउन नसकेको अवस्थामा रह्यो त्यस कारणले अब केन्द्रबाट सकिन्न हाम्रो नेपालगञ्जबाट पनि नेपालगञ्ज लगायतमा पनि अब जस्तै अहिलेको सन्दर्भमा अब सेनाको हेलिकप्टरहरू रहेको छ हामी प्रायः विपदमा त्यो उपलब्ध भएसम्म त्यही प्रयोग गर्छौँ र नेपालगञ्जबाट जान सक्ने अवस्था पनि नभएको कारणले गर्दाखेरि मैले यहाँलाई के अनुरोध गरेँ भने त्यो घटना भएको सदरमुकामबाट एकता समुदायहरू छिल छिट जान सक्नु भएन अर्को कुरा उहाँबाट त्यो घाइतेहरूलाई लिनलाई अब यहाँबाट हामी उडेर आकाशबाट एउटा अन्तिम विकल्प त्यो पनि प्रयोग गर्न नसकिरहेको अवस्था छ र सम्भवतः आज हामी त्यो भयो भने उहाँहरूलाई ल्याउँछौँ र सरकार ले निशुल्क र राखेको छ निशुल्क उपचार पनि गराउँछ तोकेका अस्पतालहरूमा र स्थानीय स्तरमा वास्तवमा समुदाय स्तरमा यो कार्यक्रमहरू लैजानुपर्छ र अहिले पनि हामी जिल्लामा राहत छैन कि भनेर भन्ने सन्दर्भमा तिन लाखदेखि पाँच लाखसम्म जस्तो क्षेत्रमा पाँच लाख जिल्लामा तिन लाखसम्मको हामी फन्ड त स्ट्यान्ड राखेका हुन्छौँ त्यहाँ जतिसुकै खर्च भए पनि त्यहाँ राख्न पर्ने स्थिति हुन्छ र त्यो यस्तै बेलामा तुरन्तै प्रयोग गर्न परिचालन गर्नलाई हामी प्रयोग भए नै छ र अहिले स्थानीय स्तरमा खास गरी क्लस्टर एप्रोचबाट अथवा समूह एप्रोचबाट जस्तै उद्धारको कार्य एकातिर एउटा समूहले गर्ने राहतको कार्य एउटा समूहले गर्ने त्यस्तो गरेर जिल्लामा त्यो समिति क्रियाशील छ र त्यसले स्थानीय स्तरमा रहेको रेड क्रस लगायत अन्य समुदाय गाउँ विकास समितिको सचिव लगायतको निकायबाट त्यो क्षेत्रमा काम गर्न सक्ने स्वास्थ्यका मान्छेहरू त्यो राखेर गर्न सक्ने अवस्था रहेको छ मैले अब्दुल जिल्ला यही जानकारी गराउन चाहन्छु र साथसाथै हाम्रो कृष्ण भण्डारीजीले पनि भन्नुभयो वास्तवमा अछामको पहिरो पोर्साल राहत पाउन सकेन एकजनालाई पनि भएको पाएन अब तयारी राम्रो भएन पूर्वानुमान राम्रो भएन भनेर भन्ने कुरा राख्नुभयो वास्तवमा अब यो बाढीको पूर्वानुमान त हामीले मौसम राखेपछि बाढी आउँछ भनेर भन्ने अलिअलि गर्ने हो माथि बाथिलो तवमा आउँदाखेरि तल्लो तमा र बाथिलो ठाउँमा पहिरो बारी किनारका क्षेत्रमा पनि पहिरो र अलिकति कटानका को तल्लो क्षेत्रमा खास गरी समस्या यसरी आउँछ र यसको सन्दर्भमा मैले अघि पनि भनेँ पूर्व सूचना प्रणाली र पूर्वदेखि पश्चिमसम्म धेरै ठाउँमा रहेको छ जो तराईका क्षेत्रमा अहिले अब यति घन्टामा पानी आउँछ यति घन्टासम्म उठाइसक्नुपर्छ भनेर भन्ने त्यो तयारी धेर जस्तो ठाउँहरूमा रहेको छ र रह जहाँसम्म राहत पनि अलिक थोरै भयो भनेर भन्ने सन्दर्भमा सरकारले जस्तै मृत्यु भएकाको सन्दर्भमा अब अहिले पचास चालिस हजार दिने व्यवस्था राखेको छ घाइते के अरे घाइते भइगाएको अलिकति मापदण्डमा उपचारको व्यवस्था गम्भीर घाइतेको उपचारको व्यवस्था पनि गराएको छ र अरू तयारीको सन्दर्भमा जस्तै केन्द्रीय द्वैपर्ग उद्धार समितिमा जम्मा भएको पैसा र त्यहाँबाट सम्बन्ध भयो भने पुनस्थापनाका कार्यहरूसेत हामी अहिले सुरक्षित स्थानमा राख्ने र दीर्घकालमा पुनस्थापनासम्मका कार्यहरूलाई हामी जोड दिएर राखेका छौँ र त्यही हो वास्तवमा स्रोत साधन अलिकति जहाँ जहाँ पनि अभाविक अभाव पर्छ जस्तै हामी अब एकातिर प्राविधिक कोठिनाइ अर्कोतिर स्रोत साधनको पनि पर्याप्त तयारी हुँदाहुँदै पनि जिल्लामा प्रत्येक जिल्ला द्वैपर्को पचहत्तरै जिल्ला प्रशासनहरूमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला द्वैवर्ग उद्धार समिति छ र त्यसले सबै ठाउँमा यो तयारीको अवस्था कुन कुन ठाउँमा जोखिम छ जोखिम भएको ठाउँमा पर्यो भने कुन कुन ठाउँमा त्यो समुदायलाई राख्ने र कति सामानहरू सामग्रीहरू के कसरी वितरण गर्ने खास गरी आइटम र नन आइटम नन खाद्यान्न खास आइटम र गैर खाद्य यो कसरी वितरण गर्ने र स्वास्थ्य उपचारको व्यवस्था कसरी गर्ने र तिनीहरूलाई सुरक्षित स्थानमा कसरी राख्ने भन्ने सबै ठाउँमा प्लान रहेको छ त्यस कारण त्यही प्लानअनुसार सबै ठाउँमा जिल्लामा गर्नु भएको छ भन्ने म यतिलाई जानकारी गराउँ हामीसँग अझै सहभागी रहनुभएको छ सरलाईबाट ईश्वर भट्टरा हुनुहुन्छ ईश्वरजी कार्यक्रममा स्वागत छ हजुर हजुर सर नमस्कार नमस्कार सर यो अहिले बाढी सर यो तर यो बाढी बेल र यो तराईको बेल सर अहिले लगभग बुधबारदेखि नै सर वर्षा भइरहेको छ होइन हजुर तर सर्लाहीको अवस्था पनि सर अहिले पुरा जलमग्न अवस्था छ सर साउनभरि पानी परेर अन्तिम आएर पानी पऱ्यो सर्लाइको अवस्थामा सर हामी प्रशासनमा पनि सर बागमतीले सर धेरै क्षति पुऱ्याएको अहिले बागमतीको सर बढेर लगभग दक्षिणतिर पनि क्षति पुर्ने अवस्था छ त्यस्तै लखन्ती खोला लखन्ती खोलाहरूले पनि क्षति पुऱ्याइरहेको छ यहाँ सरलाई प्रशासनले अहिलेसम्म कुनै पनि सर जिल्लामा एक्सिसाइज सिटी साइडको छ उहाँहरू हुनुहुन्छ सुविधाको व्यवस्था छ राज्यबाट त्यस कारणले कुनै गरेको हामीले देखेका छैनौँ कुनै पहल भएको छैन उधारको हामी गाउँले रातभर यसै हामीले उदा हामीले क्षति हुनुभन्दा अगाडि नै गृह मन्त्रालय अथवा सम्बन्धी प्रशासनले केही सेपरेटको व्यवस्था गर्छ कि भन्ने कुरा हामीले सोचेका छौँ अहिलेसम्म यहाँ फोन गर्दाखेरि हामी आउँछौँ पानी बढेर भन्ने कुरा मात्रै गरिन्छ यसको मतलब क्षति भएपछि मात्रै सिटी स्टार आउने हो त्योभन्दा अगाडि नै आएर त निशेन गर्दाखेरि त्यहाँ तपाईँको के छ भने अलि तपाईँ हाई तपाईँ एरियाका मान्छेहरूलाई सेभ गर्दा राज्यको नि खेती कम क्षति कम राज्यले पनि कम दिनु पर्थ्यो होइन नि त्यो सर के छ भने तपाईँ लालगाड धनुषामा तपाईँको पुल अवरुद्ध भएको छ त्यहाँ चाहिँ स्थानीय प्रशासन यसब आएर सडक बिहाको प्रमुख आएर के छ भने यो त्यहाँ एउटा कसर वास्तवमा मैले प्रत्यक्ष म त्यहाँ गइरहेको थिएँ एउटा क्रसर कसर त्यो कसरले त्यहाँ ढुङ्गा पुगेर यो पुल धचेको भन्ने भनिन्छ त्यस्तो हुँदाखेरि तपाईँको के छ भने राज्य के हेरेर बस्यो सम्बन्धी प्रशासनले त्यो ठेजरलाई किन गरेन कारवाही गर्नुपर्छ अहिले अरब रुपियाँको खेती हुँदाखेरि राज्यले तपाईँको हाइलाइट गरेको छ भने त्यो ठेजरलाई पक्राउ गर्न सकेको हो जी, सर दार्चुलाबाट केशव बहादुर पल हुनुहुन्छ एकदम भने गत वर्ष हाम्रो दार्चुलामा व्यापकै बाढी आएको थियो हजुर त्यो बाढी पहिरो पछि हामीले विभिन्न आन्दोलन गऱ्यौँ सरकारले निर्णय पनि गऱ्यो हजुर निर्णय गर्यो तर दार्जिलिङमा पुग्ने निर्णय कुरा पनि भएको छैन तपाईँ पनि एकजना पीडित हुनुहुन्छ म पनि एकजना पीड मेरो एक करोड पन्ध्र लाखको सम्पत्ति गुमेको छ घरबार बिहिन भएर अहिले तिनको छानोबन्दीमा व्यवसायिक व्यापारी हो व्यवसाय गरेर बसिराखेको छु होइन तर म के भन्न चाहन्छु नेपाल सरकारबाट निर्णय चारचोटि भइसक्यो तर जिल्लामा झर्ने निर्णय केही पनि भएको छैन हामी बाली पीडित हो निर्णय गरेका छन् म के भन्न चाहन्छु भने निर्णय गर्नकर्ता जीवहरूलाई आग्रह के गर्न चाहन्छु भने हामी बाढी पहिरोलाई पीडितलाई सम्बोधन हुने खालको निर्णय किन भएन यो जनतालाई नगर्ने खालका सरकारले कहिले हेर्ने हामीलाई भन्न खोज्यो मैले युवालाई के आग्रह गर्न चाहन्छु भने बाढी पहिरोलाई राहत दिने खालको निर्णय नगर्ने भए नगर्दा हुन्थ्यो त्यो भन्न खोजेको दिन्छु नभने हुन्थ्यो भन्नु हो तपाईँको जिज्ञासामा आउँछौँ हामी केशव बहादुर पलजी दार्जुलाबाट हुनुहुन्थ्यो कैलालीका शेरबहादुर विष्टसँग कुरा गरिहाल्नु हामी शेरबहादुर स्वागत छ नमस्कार, म सर्वप्रथम यो कैलाली क्षेत्रको पछिल्लो परिवेशको बारेमा जानकारी गराउँ हिजोदेखि अहिलेसम्म हिजोदेखि अहिलेसम्म कैलालीमा अना यो नन स्टर्ब वर्षा भइरहेको छ यसले प्रत्यक्ष मानव जीवनमा पनि प्रभाव पारिरहेका छ र धेरै ठाउँमा विस्थापित भएका हामीले सूचनाहरू सुन्नमा आइरहेको छ र अझ भनौँ भने कैलाली क्षेत्रको यो पूर्वी क्षेत्र कर्णाली नदी अहिले यो कैलाली क्षेत्रको पूर्वी दक्षिण क्षेत्रमा बगेर त्यहाँको जनजीवनलाई पनि प्रत्यक्ष प्रभाव पारिरहेका छ यति घटनाहरू थुप्रै गइरहेका छन् यो अहिले बिहानै समय भएकोले यी घटनाहरू अहिले मिडियामा आउन पाइरहेका छैनन् तैपनि यो पछिल्लो समयमा प्राकृतिक प्रकोपले मानव जीवनमा प्रत्यक्ष प्रभाव पारिराख्या यो कारण मैले के देखिराखेका भने प्रत्यक्ष हामीले नै यो विपत्ति निम्ताएका हौँ कि भन्ने हामीलाई भान भइरहेको छ किनकि हामी प्रत्यक्ष प्राकृतिक स्रोत सम्पदामाथि आश्रित भयौँ र ती यसरी आश्रित हुँदाखेरि हामीले सोचेनौँ भोलिको दिनमा यस्ता विपत्ति आउँछ यस्तो हुन्छ उस्तो हुन्छ भनेर सोचेनौँ किनकि बर्सातको समयमा यसरी अना देशीले वर्षा भइरहेको छ गर्मी समयमा महागर्मी भइरहेको छ जाडो समयमा महाजाडो भइरहेको छ न यसलाई रोकेर रोक्न सकिन्छ न सेकेर सेक्न सेकिन्छ तर सरकार र सम्बन्धित निकायले यति हो भोलि यस्तो हुन्छ यस्तो हुनेवाला छ भनेर पूर्व आकलन गरिदियोस् होइन सेवाजी यहाँलाई धेरै धन्यवाद यहाँले विचार राखिदिनु भयो रूपन्देका धनवादहरू नेपाली हामीसँग हुनुहुन्छ धन्यवाद हजुर मैले आफ्नो यसो मनमा लागेका कुराहरू तर पूर्वाधारमा पनि अलिकति कमजोरी देखिएको छ त्यही भएर हजुर चाहिँ त्यो केही कुरा राखौँ भने जस्तै आपत विपद परेको बेलामा व्यवस्था हुन किन सकिरहेको छैन पहिला त तपाईँको छिन्धु पाल्चोकको जुरेमा भएको त्यत्रो घटना भयो सरकारले कुनै चिज गर्न देखिएको छैन व्यवस्थापन गर्न सकिएको छैन राहत दिन सकिएको छैन अनि त्यहाँका आप मर्ने आफन्तीले कहिले पैसा पाएका छन् चालिस हजार कहिले पाएका छैनन् चालिस हजारले त त्यो त्यत्रो चाहिने जीवन जस्ता आफ्नो इष्टमित्र गुमाएकालाई त केही हुन सक्दैन त्यसले त्यसले आफ्नो बाँच्ने आधार पनि छैन म एक प्रश्न पनि सुनाउँछु ईश्वर रेग्मीले सोध्नु भएको छ देशमा देशैभरि बाढी पहिरो गइरहेको छ सरकारले त्यति उच्च सतर्कता अप्नाउन सकेको छैन हरेक वर्ष छ यस्ता घटना हुन्छन् दीर्घकालीन उपचारका लागि सरकार उदासन देखिन्छ उदासीन देखिन्छ भन्नुभएको छ ईश्वर रेग्मीले भहिम प्रसाद पौडेलले एसएमएस पठाउनु भएको छ सरकारले के हेरिरहेको छ पूर्वाधारहरू कसरी निर्माण गरिएको छ सबै बाटो भत्किएका छन् कति ठाउँमा त खबर गर्दा पनि कोही आउँदैन भन्नुभएको गणेश कार्कीले सुर्खेतबाट लेख्नु भएको छ उहाँ रेडियोमा काम गर्नुहुन्छ उहाँले भन्नुभएको प्राकृतिक प्रकोप र विपत्तिमा परेका मान्छेहरूले बिहान पाँच बजेदेखि रेडियोको कार्यालयमा फोन गरेर आफ्नो हाल सुनाइरहेका छन् सबैको गुनासो एउटैसँग उद्धार गरिदिने कोही छैन भनेर न पुगेको छ न रेड न कोही पुगेका छन् वीरेन्द्रनगरकै लाठीकोइलीको तल्लो क्षेत्र हिजै रातदेखि डुवानमा छ बिसजना प्रहरी र बिसजना सशस्त्र प्रहरी बिहान पुगेका छन् उनीहरूले केही गर्न सकेका छैनन् यहाँले चाहिँ पूर्व सूचनाको कुरा गर्नुभयो सुर्खेत र नेपालग समेत पनि हेलिकप्टरको पूर्व व्यवस्था गरिएको छैन भनेर उहाँले एउटा उहाँले पनि प्रश्न गर्नुभएको छ यो प्रश्नको पालै पालो सुरुदेखि जवाब दिऊ होला उहाँदेखि जवाब दिउँ ईश्वर भट्टेदेखि यो पुल अवरोध छ भनेर भन्नुभयो उहाँले जब र सबै डुबानमा छ डुबानमा छ उद्धार गर्न कोही पनि गएन भनेर भन्ने कुरा उहाँको कुरा आयो है अब खास गरी हिजोको केसमा पनि हामी त्यहाँ सप सप्तरी के अरे सिरा र सर्लाहीतिर पनि हामी हेलिकप्टर उडाउने प्रयासमा थियौँ हामी त्यसमा पनि सम्भव भएन जस्तै केही ठाउँहरूमा जो कमला नदीमा हिजो केही ठाउँमा बाँध फुट्यो र बाँध फुटेर धेरै गाविसहरू अलिकति प्रभावित भएको अवस्था रहेको अवस्था कतिपय ठाउँमा टाबु भइसकेको अवस्था रहेको कारणले गर्दा पनि अहिले त्यहाँ के भयो त्यो ठाउँमा जहाँ अग्लो छ र जहाँ त्यहाँ तोगिएका सेल्टरहरू हुन् त्यही ठाउँमा मात्रै अहिले रहने भनेर भनियो हामी अरू जलहरू के भने त्यो बोटहरू मार्फत केही ठाउँमा उद्धार पनि गरियो र यसमा के भने सबै ठाउँमा यसरी था। परेको हुनाले स्थानीय द्वैवर्ग उद्धार समितिले गरिरहेको हामीलाई जानकारी गराइराखेको छ र त्यो सबै ठाउँमा अलिकति नपुगेको अवस्था पनि होला र मैले अब अहिले यहाँ जति कुराहरू आयो म तुरन्तै फेरि अब जिल्ला द्वैवर्ग उद्धार समिति र प्रमुख जिल्ला अधिकारीहरूसँग रहेका छन् एउटा कुरा के हो भने घटना घट्दा साथै एउटा कुरा के यहाँले विश्वास गर्नु तिनीहरू टै सुरक्षाकर्मी र जिल्ला दै पर्खु उद्धार समितिका पदाधिकारी उहाँहरू घटनास्थलमा जानलाई हामी यो उहाँहरूको योजना पनि छ केन्द्रीय नीति पनि त्यही हो र उहाँहरू धेरै ठाउँमा जानुभएको पनि छ यो र स्वर्णायक घटनामा के भएको म त्यो कुरा बुझ्नेछु र दार्जिलिङ होइन एकदम हामीले के मैले मैले भनिने हालेँ धेरै ठाउँमा जस्तै माथिल्लो क्षेत्रमा तटीय क्षेत्रमा पानी आउँदाखेरि तल्लो क्षेत्रमा सूचना जारी गर्नैपर्छ सूचना त जिल्ला दुई वर्ग उद्धार तयारी गर्छ र त्यसमा त्यही अनुसार हाम्रो निर्देशन पनि भएको हुन्छ र पार्टिलो क्षेत्रमा पानीको मात्रा बढ्दै जाँदाखेरि जहाँ जोखिम हुन् खोला नाला वरिपरिको त्यो क्षेत्रमा अलिकति तयारी भएर र रहने जस्तै त्यो समुदायलाई पहिले सार्नपर्छ भने पहिला सार्ने सुरक्षित स्थानमा राख्ने र रा, रहन सक्दैन पनि अलिकति सचेत गराएर त्यो ठाउँमा कुन कुन ठाउँसम्म रुउन सक्ने सम्भावना हुन्छ भनेर भन्ने हिसाबले हेर्ने यो खरे खोलाहरू र अलिकति यो तेस्रो तहका नदी प्रणालीहरूबाट आउने पानीले एकैछिनमा अलिकति त्यस्तो असर पर्ने भएको हुनाले त्यो देखेको दार्जुलाको दार्जुलाको सहभागिता दार्जुलाको केसमा म पनि पोहोर साल गएको थिएँ गत साल र त्यहाँ के भने तत्काल दिन सक्ने राहत तत्काल गर्न सक्ने प्रतिकारका कुराहरू हामीले गरेकै हौ मापदण्ड अनुसार दिनपर्ने कुरा र केन्द्रीय द्वैपरको उद्धारसँग थप निर्णय गरेर समेत उहाँहरूलाई केही राहतहरू दिन सकेको हो तर राहत पीडितलाई के हुन्छन् जति वास्तवमा दिन सक्यो भने उहाँको वास्तवमा त्यो अहिलेको अवस्थामा अब त्यो अप्रु नै हुन्छ हामीले दिन सकेको दिन खोजेको अब न्यूनतम छ चालिस हजार छ फेरि थप गरेर थप गरेर पन्ध्र हजार पनि हामीले दिएका थियौँ तत्कालीन अवस्थामा र त्यो पनि वास्तवमा अहिलेको महँगी अहिलेको आवश्यकता गराएर सबै कुरा होइन तत्काल व्यवस्थापन गर्ला त्यो कुरा रहेको र अहिले सबै निकायबाट नेपाल सरकारले ने निर्णय ने मन्त्री परिषदले र नेपाल सरकारले ने निर्णय ने ने पनि गरेको छ र त्यहाँ रकमहरू पनि निकास भएको छ र पुननिर्माणका कामहरू सँगसँगै भइराखेका छन् र त्यसले गर्दाखेरि त्यो पुननिर्माणका कामहरू सम्पन्न हुने बेलासम्म त्यो कार्यक्रममा पू आउन सक्ला भन्ने अहिले अनुमान गरौँ र कोइलानीमा पनि विस्थापित छ अलिकति साधन स्वरूपको संरक्षण भएन भनेर भन्ने उहाँबाट कुरो आयो मैले के भन्छु भने उहाँ पनि एकदम सचेत रूपमा कुरा राख्नुभयो वा। अब वास्तवमा हामीलाई थाहा छँदैछ सर्वसाधारणको संरक्षण गर्न नसकेको हुनाले जब घटना आइसकेपछि मात्रै हामी रिएक्टिभ हुने भनेर भन्ने सन्दर्भ अब त्यसको त्योभन्दा अगाडि त हामी पूर्वतव रहने हो घटना घटेको छैन भने हामी अब आफ्नो थात थलो बस्ती छोडेर हिँड्न त मिलेन सम्पत्ति आदि त हुन्छ जब घटना घट्छ भने त्यो ठाउँमा सुरक्षित अवस्थामा रहन अब त जान पर्यो ज्यान सकभर धनधनको क्षति हुन त रहनु पऱ्यो त्यो हिसाबले रहेका छौँ अब उहाँले भने जस्तै वास्तवमा अब चुरे क्षेत्रको अहिले पूर्वदेखि पछिसम्म अहिले ठुलो इस्युको रूपमा आइरहेको छ त्यसमा आएको आए वनविनाश भएको छ वन पानी पर्दाखेरि माटोसम्म तल बगाउँछ तल बगाउँदाखेरि खोलामा पानीको सताउ बढेर बस्तीतिर दायाँ मायाको बस्तीबाट पानीभित्रतिर छिरेको अवस्था छ अहिले सबभन्दा ठुलो भनेको माथिको पानी माटोलाई अलिकति कसरी रोक्न सकिन्छ त्यहाँको समर चुरे संरक्षण गरेर त्यो ठाउँमा लान सक्ने अर्को कुरा हो र अर्को कुरा जलवायु परिवर्तनको कुरा पनि यहाँ पनि उठ्यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि पारेको असरलाई न्यूनीकरण गर्नलाई जलवायु अनुकूलनका कार्यक्रमहरू सँगसँगै सबै निकाले अब केही ठाउँमा गरि रहेको पनि अवस्था रहेको छ स्थानीय तहहरूमा र त्यो ठाउँमा हामीले राम्ररी गर्न सक्नु र यसमा समुदाय अलिकति सचेत हुन सक्यो भने रहेको छ र अर्को कुरा यो <laughs> रूपन्देको साथ धनबहादुर नेपालजी भन्नुभयो जस्तै सुनकोसीमा हुन सकेन रात पनि पाएनन् अनि अर्को ठाउँमा हैजा पर्को पनि आयो भनेर भन्नुभयो सुनकोसीमा के हो भने घटना हुँदासाथ घटना साथ, स्थानीय प्रशासन र सुरक्षा निकायहरू त्यहाँ स्थानीय स्तरमा खटिने रहेको मैले यहाँ के अनुरोध गरौँ भने अब तल्लो तटीय क्षेत्रमा करिब नौ दसवटा जिल्लाहरू रहन्थे त्यो दुई सय मिटर ओरपर नदी नदीका दुई सय मिटर ओरपरसम्म का यो न, सङ्ग्रग्रस्त जस्तो क्षेत्रहरू बनाएर हामीले माथिल्लो माथिल्लो क्षेत्रमा बस्तीहरू पनि सारेका हौँ र त्यहाँ तल्लो क्षेत्रमा जहाँ जति घटना भयो जस्तो तेत्तिसजना को मृत्यु भयो घाइते सत्तालिसजना हुनुभयो उहाँहरूको उपचार भइरहेको छ बेपत्ता एक हुनुहुन्छ उहाँहरूको अब अलिक खोजबार गर्नुभन्दा पनि उहाँहरूलाई राहत दिइसकेको अवस्था छ बिस्तारित चार सय हुनुहुन्छ उहाँलाई हामीले उप दिइ सरकारी मापदण्ड अनुसार दिनपरि रकमहरू दिइराखेका र तल्लो निका अरू स्थानीय समुदाय गैर सरकारी संस्थाहरूले परिचालन गर्नु दिएको छ र अहिलेसम्म हामी सन्ताउन्न लाख सत्तरी हजारभन्दा बढी रकमहरू उहाँ सिन्धुपाल्चूको त्यो घटनामा हामीले दिएका छौँ जस्तो अब बाढी पहिरोको हिसाबले चाहिँ नेपाल विश्वको चाहिँ तिसौँ स्थानमा देखिँदो रहेछ बाढी पहिरोको जोखिम नेपालमा बढेको हो नेपाल अथवा यो अलरेडी पहिला पनि हो भनेर हामीले नेपालको पहिरोका विषयमा स्नातकोत्तर गर्नुभएका त्रिभुवन विश्वविद्यालयका भी भूगर्भविसँग कुरा गरेका छौँ उहाँ चाहिँ त्रिभुवन विश्वविद्यालय भूगर्भ विभागका सह हुनुहुन्छ डाक्टर रञ्जन कुमार दाससँग सहकर्मी गणेश आचार्यले कुरा गर्नुभएको छोटो मनसुनको बेलाको भूविपतको चाहिँ अवस्था हाम्रो ग्रामी कहाँ जन वर्षको रेन्जमा आइरहेको जस्तो देखिन्छ हाम्रो डेटाहरूबाट त फेरि साधारणतया बिस वर्ष है अब उन्नाइस सय तिरानब्बेबाट म त हुन्छ भनेर म चाहिँ एक किसिमको भविष्यवाणी गरेर बसेका थिएँ धेरैले गाली गरेका थिए होइन तर कुरो के आयो भने अहिले तपाईँको चौधमा चाहिँ आएर त्यो देखियो तर डेफिनेटली यो बढेको छ अब कारणहरू विभिन्न छन् सबभन्दा दुःख लाग्दो अति दुःख लाग्दो कुरो चाहिँ के भने भूगर्भविदहरूको उपस्थिति बिना सडक खन्छु भन्ने एउटा सोच विकास भएर नै हो जस्तो मलाई लाग्छ भूगर्भविधले भनेको कुरालाई चाहिँ हामीले पनि जानेछौँ नि त्यसले सिकाउनु पर्छ र भने जस्तो कन्सेप्टमा मान्छेहरू कुरा गर्न थाल्नु है सबभन्दा ठुलो समस्या जस्तो मलाई लाग्छ वन फडानी भएर पनि हो भन्ने एक थरी कुरा आएको छ नि त्यसलाई कतिको मान्नु होइन अब म्याक्सिम रूपमा वनफडानी तपाईँको कहाँ भयो तराईमा भयो ती भयो होइन अब मुख्यतया कुरा गर्नु छ भने पाहाडमा चाहिँ अब अहिले वन फडानीको कुरा डेटा भन्दा पनि मलाई चाहिँ कहाँ बढी सबभन्दा बढी असर परेको देख्छु भने सडक खन्ने प्रक्रिया जुन छ नि तपाईँको रुरल सडक रोड भनेर जुन हामीले खन्छौँ अनि कहीँ न कहीँ कुनै न कुनै पहिरोमा त्यो ग्रामीण सडक खन्ने प्रक्रियाले नै असर पारेको छ हेर्नुहोस् कहीँ नै कहीँ अनि अब तपाईँको हामी यहाँसम्म चाहिँ हामी अन्तर्राष्ट्रिय के के अरे चाहिँ लेभलका कुराहरू गर्छौँ एसियन हाइवे भन्छौँ दुनियाँ भन्छौँ तर हाम्रो सडकको क्वालिटीमा हेर्नु त इन्जिनियरिङ बिलकुल बिर्सिसकेका छौँ हामीले होइन अब यो इन्जिनियरिङ बिर्सेर सडक बनाउने अनि हामी चाहिँ अब एकदम चाहिँ के अरे यस्तो भयो उस्तो भयो भनेर हामीले भन्नु त मलाई मलाई त बेकार लाग्छ न त्यहाँ तपाईँको गो इन्जिनियरिङको कुरा छ न साँच्चीकै सिभिल इन्जिनियरिङै पनि प्रयोग भएको छ ती सडकहरूमा जस्तो विपद हाम्रो लागि अन्तिम हो अथवा योभन्दा ठुलो अथवा यो बराबरका आउन सक्छन् योभन्दा धेरै हुन्छ तपाईँलाई मैले चाहिँ एकदमै स्पष्टसँग भनिदिन्छु हेर्नुहोस् है अब आज भोलिको पानी परेको म त यति प्रार्थना छ कि कृष्णवीर नझरोस् कृष्णवीर कुनै पनि बेला झर्न सक्छ अब थाहा छैन यो कृष्णवीर झरेपछि अब सरकारको के के उत्तरदायित्व हुन्छ स्पेसल्ली अब सरकारका पोलिसी लेभलमा बस्नुभएकाहरू हो जो चाहिँ कृष्णवीर र अरू ठाउँ सबै कुरालाई हामीले नै हेर्छौँ भनेर भन्नुहुन्छ उहाँहरूले यसलाई कसरी दिनुहुन्छ झर्न तयार छ होइन अब यहाँ कस्तो लागिरहेको भने अब त त्यो अलिकति पनि तपाईँको पानी पऱ्यो भने यो सुनको त एउटा तपाईँको चाहिँ के भन्नुहोस् फर्स्ट सिन सुरु भयो क्या अब अरू अरू सुनेर सिनको कुरामा गर्नु चाहिँ भने तपाईँको पृथ्वी हाइवेमा धेरैवटा यस्ता ठाउँहरू छन् जहाँ चाहिँ ठुल्ठुलो पहिरोहरू खस बिस्तारै चिप्लिरहेका छन् तपाईँले सडकमा ड्राइभ गर्दा पनि त बाटो घल्साङ घल्साङ गर्छ किन त्यस्तो हुन्छ त्यो भनेको तपाईँको त्यो बाटो भासिनु हुने के हो भन्दा त्यो बिस्तारै बगिरहेको <Glassianistic> पहिरो <media> हो त्यस्तो बगिरहेको ठाउँमा हामीले कसरी काम गर्नुपर्छ के गर्नुपर्छ भन्ने कुरा भूगोलविधहरूसँग सल्लाह गरेर काम गरेको कति राम्रो हुन्थ्यो अब त्यो केही पनि गरिएको छैन अब के अरे ठेकदारी सुरु गरिएको छ तपाईँको कृष्णवीरमा एउटा दुई चार दिएर दोजाहरू मासतिर हामीले गरेर हेर्दा सुई सुई माथि एउटा बगिराखेका छ त्यहाँ हामीले केही गर्न सकेका छैनौँ यो सुरुवात हो हामीलाई यसले राम्रोसँग पाठ सिकाउनु खोले छ अब अझै पनि पाठ नसिकेर हामी चाहिँ हामीले नै जान्दछौँ अरू कसैले जान्दैनौँ यो भूगोर्वविध भने केही होइनन् को हुन् र यिनीहरू भनेर चाहिँ हामी सोचेर बस्छौँ भने यस्तै हुनेवाला छ भूगर्भविध डक्टर रञ्जन कुमार दाहाल हुनुहुन्थ्यो उहाँले भविष्यको पहिरोको समय खतरा पनि बताउनु भयो डक्टर कुमार श्रेष्ठले फेसबुकमा आफ्नो उपायहरू सुझाएर लेख्नु भएको छ उहाँ केही कुरा म यहाँलाई त्यो र शार यसमा सफल गरौँ हामी उहाँले समाधानका उपाय सुझाउनु भएको छ सडक निर्माण कार्यमा भूगर्भविध र वातावरणविदको परामर्श लिनुपर्ने अनिवार्य रूपमा भन्नुभएको छ व्यवस्थित र योजनाबद्ध किसिमले निर्माण सडक निर्माण गर्नुपर्ने जुन कुरा आइसकेको छ अनि मनोमानी तरिकाले ग्रामीण सडक निर्माण नगर्ने भनेर भन्नुभएको छ वन फडानी रोक्ने र वृक्षारोपणलाई प्रभावकारी अगाडि बढाउने प्राकृतिक स्रोत संरक्षण मा जोड़ दिने नदी का मुहान रलाधार संरक्षण करने वन नदी नाला ताल तलाया अतिक्रमण का कड़ा भाग कड़ा रूप में कारवाई कर पर्ने वाले हरिकुम श्रेष डॉक्टर लेख् भूगर्विद रंजन कुमार दाहाल ने दुईटा क्याभ सुन कोशी पेलो सीन मात्र हो अब कृष्णवीर खस्ला कि यहांता अब अब सिलसिला सुरू होता भन्नभक ये तो हमें हे तो एक तर्सिने वातावरण बने राजेन्द्रजी सरकार ने आकलन कर आ, यो अब रन्जन कुमार दालज्यू पहिरो विज्ञ हुनुहुन्छ उहाँ अहिले हामी गृह मन्त्रालयसँग सँगै काम गरिराखेका छौँ उहाँसित <laughs> खास गरी यो सुनकोसीमा बढेको पानीलाई घटाउने सन्दर्भमा एउटा टास्कहरू छ अरू त्यसमा त्यो एउटा ठुलो विज्ञहरूको एउटा समिति छ त्यसमा पनि हुनुहुन्छ उहाँ र राम्रो इनपुट दिइराख्नु छ उहाँले र यसमा सा। हामी सँगै मिलेर काम गरिराखेका छौँ वास्तवमा यो नेपालको भूगोल है पूर्वदेखि पश्चिमसम्म यो जुन एकदम पछिल्लो हो भनेर भनिन्छ कि नेपालको भूगोल पछि कमजोर छ यसको संरचना सबै त्यस कारणले गर्दा यो त पहिलो चुनौती नै भयो र यो चुनौतीको बावजुद पनि हाम्रो त अरू त विकल्प छैन त्यस कारणले गर्दा अरू तयारी अवस्थामा जस्तै उहाँहरूले भनेको कुरा यो दुई दुई दुईजना हरिकुमारज्यूबाट रञ्जन कुमारबाट पनि जुन आयो यो वास्तवमा गर्नै पर्छ हामी प्राकृतिक प्रतिकूल हुने गरेर हामी अब धेरै कुराहरू गर्न हुँदैन जस्तै अब त्यहाँ केही अगाडि अहिले जस्तै पहिरो गएको थियो अब त्यो उसमा यो कृष्णबीरमा अब अहिले रहेर एक दुई वर्ष त्यसले धेरै दुःख दियो र अहिले रहेको अवस्था छ अब त्यो अब अस्थायी होला के होला त्यो अहिले भन्न सकिन्न अरू अरू क्षेत्रमा पनि अब हुनसक्छ विपरीता त्यसको अवस्थामा हामी रहँदाखेरि जस्ता वास्तवमा विकासका जे जस्ता आयोजना कार्यक्रमहरू बनाउँछौँ त्यसमा उहाँहरूले भने जस्तै अब त्यसमा जुन क्षति कम हुन सक्ने अथवा हुँदै नहुने त्यस्तो किसिमको अवस्थाहरू आउनलाई उहाँहरू जस्तो विज्ञहरू अथवा खास यो यो वातावरणीय प्रभाव मूल्याङ्कनका कुराहरू त्यसले वातावरणमा नकारात्मक असर पार्छै पार्दैन भन्ने कुराहरूको डिटेल राम्रो तरिकाले अध्ययन गरेर योजना कार्यक्रमहरूमा त्यसलाई कुराहरूलाई समावेश गर्दै लग्यौँ भने अब सजिलो हुन्छ सरकारले होइन सरकारले अब अहिलेसम्म त जति भइसके भएका संरचनाहरू भइसके अब त्यसमा भएका संरचनाहरूमा कसरी गर्ने जस्तै केही सडकहरू खनि नै सकेका यातायात सञ्चालन भइ नै त्यसमा छैन भने बायो इन्जिनियरका कुराहरू त्यो माटोलाई पहिरो जोगाउनलाई बायो इन्जिनियरको कुराहरू जोगाउन सकिन्छ कि अथवा तलबाट टेवा दिन सकिन्छ कि त्यस्तो कुराहरू त जोगाउनु पऱ्यो नि त र उहाँले भनेको भविष्यमा अब बन्ने जुन छन् संरचनाहरू त्यस्ता संरचनाहरूमा हामीले यो वातावरणीय प्रभाव मूल्याङ्कन गराएर र क्षति नहुने गरेर त्यस्ता आयोजना कार्यक्रमहरू जस्तै सडकका कुराहरू किन नहोस् अन्य जस्तै सिँचाइका कुराहरू होलान् विद्युतीय आयोजनाहरू होलान् अरू अरू, अरू कुराहरू होलान् यस्ता कुराहरू हामी सँगसँगै लान सक्छौँ भनौँ भन्ने कुरामा हामी नमस्कारमस्कार र आज बाढी पहिरो सम्बन्धित कुराकानी भइरहेको छ त्यही दिशा मैले पनि केही कुरा गर्न चाहन्छु जस्तो कोसी नदीमा जुन बाढी आयो तपाईँको सुन कोसी नदीमा बाढी आयो बाढी आइसकेपछि अथवा त्यहाँ पहिरो गएर मान्छे थुप्रै जनझनको क्षति भइसकेपछि बल्ल त्यहाँ चाहिँ अहिले बेगिएको टोली जान्छ टोली गइसकेपछि पहिरो किन गयो के कारणले गयो त्यो मान्छे मरिसकेपछि पहिरो गइसकेपछि बिग्रेको टोली गएर त्यहाँ केही काम छैन क्या र तपाईँको म म्याग्दीबाट बोल्दैछ म्याग्दीको धेरै ठाउँमा चाहिँ था त्यस्तो जोखिमपूर्ण अवस्था छ बाढी पहिरोको भनौँ अब एउटा बिनी बजार छ वरिपरि खोला छ काली गण्डकी नदी एउटा म्याग्दी म्याग्दी खोला छ अनि एउटा चोराखेत भन्ने चाहिँ जोखिमपूर्ण युक्तमा छ त्यो पनि अब पहिरो जाने स्थितिमा तर अहिलेसम्म त्यहाँ तपाईँको छुप्रै मन्त्रालय छ भूमि सुधार मन्त्रालयदेखि लिएर वातावरण मन्त्रालय अहिले कुनै पनि मन्त्रालयको कुनै पनि विज्ञको टोली यहाँ आएर यसलाई निरीक्षण गरेको छैन यो पहिरो गयो भने यहाँ कस्तो हुन्छ यसलाई रोकथाम कसरी गर्न सकिन्छ धन्यवाद विपिनजी यहाँले आफ्नो कुरा राखिसक्नु छ ढुङ्गा खर्कबाट काभ्रेका राज तिमिल हुनुहुन्छ राजी कार्यक्रममा स्वागत छ राजी उहाँको कुरा हामी फोन टेलिफोन सम्पर्क टुटिसकेको छ विभिन्न जीगै कुरातिर जाउँ त्यहाँनिर अब उहाँले पनि त्यहाँ एउटा रिक्स एउटा जोखिमको कुरा गर्नुभयो अहिलेसम्म कसैले आएर हेरेको छैन भनेर भन्नुभयो अब यस्तो हो अब त्यहाँ पूर्वावस्था कस्तो थियो भन्नुपर्ने कुरा त अब अहिले अब घटना घटिसक्यो होइन क्षति भयो त्यति ठुलो ड्याम भयो बाह्र तेह्र घन्टासम्म पानी त्यत्रो पानी रोकियो, अहिले अब सबैले पहल गरेर रोकिराखेको अवस्था छ र यो घटना भइसकेपछि हामीले अब तत्कालको के गर्नुपर्ने भनेर भन्नेसम्म सबै कुराका पहल भइराखेका छन् अब जस्तो कि हाम्रो अब नेपाल आर्मीको नेतृत्वमा अहिले एउटा प्राविधिक समिति छ त्यसमा जस्तै रन्जन कुमार जस्ता पहिरो विज्ञहरू हुनुहुन्छ जस्तै जल उत्पन्न प्रकोप त्यस पछाडि ऊर्जा मन्त्रालयका प्राविधिकहरू भूगर्भविधहरू त्यसमा रहेर उहाँहरूले हेरिराख्नु भएको छ अल्लो अर्को कुरा त के हो भने जस्तै पहिरोबाट अलिकति अब त्यहाँ त्यो पहिरो त घटना घटिरहेको अहिलेको आवश्यकता भनेको त्यो पानीको सहज निकास दिने हो क्या त्यो पानीको सहज निकास कसरी गर्न सकिन्छ भनेरबाट छलफल भइरहेको छ र अहिले माथिबाट आएको भए पानीभन्दा तल्लो तटियामा एक तल निस्किने पानी धेरै नै छ र अहिले अब ठुलो मात्रामा अब त्यसलाई एकैपटक त्यसलाई राख्ने अवस्था पनि त्यो अब छैन जस्तोमा अहिलेसम्म यहाँ अहिले जहाँ प्रयोग गरिएको छ त्यो सबै ठाउँमा अरू अरू देशहरूमा पनि प्रयोग गर्ने प्रविधि हो भनेर राखिएको छ र उहाँहरूले जुन भूगर्भविद् मैले भनिहालेँ भने ऊर्जा विज्ञहरू भने अब भूगर्भविद्हरू भने अब अरू बाहिरबाट पनि समुदायहरू गएर त्यहाँ स्थलगत रूपमा रहनु भएको छ र अहिले पनि दुईजना तिनजना मान्छेहरू त्यहाँ स्थलगत रूप रूपमा रहेरै त्यो काम गर्ने ठाउँमा समन्वय गरिराख्नु भएको छ उहाँ अहिले जानुभएको भन्ने होइन जस्तै बाहिरभित्र गएर त्यो बाहिर नआएको पनि हुनसक्छ तर हामीसँग चौबिसै घन्टा त्यो ठाउँमा छन् इभन हाम्रो त्यो घटना घटेको अवस्थामा हाम्रो बन्देवी भन्ने ठाउँमा जिल्ला जिल्लामा जिल्लाको कमान्ड पोस्ट खडा भयो बन्देवी ठाउँमा पर्ख उद्धार समितिको बैठक बस्यो त्यस कारणले हामी मैले अघि पनि भनेँ चार सय चौतिसजना विस्थापितहरू छन् उहाँहरूलाई अलिकति छुट्टै ठाउँमा राख्ने कोही आफन्तकमा बस्नुहुन्छ उहाँहरूलाई छुट्टै ठाउँमा राख्ने तत्काल उहाँको आवश्यकता भनेको अब त्यो उहाँहरूको गा गाँस व्यवस्था गर्ने औषधी उपचारको व्यवस्था गर्ने कुरा हो त्यो अहिले भइ नै राखेको छ र अब विस्तारमै अब पुनर्स्थापना कहाँ गर्ने भन्न भन्ने कुरा त्यसमा सरकार अब तयारी अवस्थामा सम्बन्धित निकायहरू मार्फत तयारी अवस्थामा लाइ नै रहेको छ र अरू कुराहरू जुन अब अर्को कुरा भनेको हाइवे खुलाउने हो हाइवे खुलाउने कुरामा त्यो पानी धेरै विकल्पहरूमध्ये अब दुईवटा तिनवटा विकल्पमा छलफल भइरहेको छ र पानीको निकास केही मात्रामा घट्दै गयो त्यही साबमा पनि हुनसक्ने नभए अर्को ठाउँबाट हामी बाटो खुलाउने प्रयासमा रहेका छौँ यसले गर्दाखेरि हाम्रो त्यो तत्काल त्यो त्यसले पारेको क्षतिलाई अलिकति कम गर्नलाई अलिकति सजिलो हुन्छ भन्ने लागेको छ हामीले फेसबुकमा गगनशिला खड्काले प्रश्न लेख्नु छ सरकारले नै विकास निर्माणका सानाभन्दा साना काममा पनि डोजरको एकदमै प्रयोग गर्छ ती एटा मुख्य कारण हो पानु वहाँ भन्नभन को जवाब दिहार अंतिम प्रश्न भी सोच्छूँ यहाँ अगे, अगे डॉक्टर रंजन कुमार दाहले कृष्ण भीड़ में अब जान सी रिस्क भूंभु अरुण कह क्स आकलन कर सरकार ने रेसाई के तैयारी कर अथवा कृष्ण भिर्की मात्रै पुरा गरौँ त्यसको लागि त्यो त्यसको लागि केही तयारी गर्नुभएको छ अब यहाँले भन्नुभयो जस्तै यो डोजर हो भन्नु भन्ने कुरा अहिले वास्तवमा धेरै ठाउँमा अब जस्तै स्थानीय समुदायहरूले स्थानीय निकाय मार्फत स्थानीय समुदायहरूले गर्ने सडकहरूमा यो रहेको अवस्था जस्तै वातावरणीय प्रभाव मूल्याङ्कन गरेर नगरेको अवस्था भएको कारणले गर्दाखेरि अन्धाधुदा थोरथोरी बजेटमा धेरै बाटो खन्दाखेरि अब यस्तोमा यो पनि एउटा केही कारण हुनसक्छ त्यो लगायत अरू धेरै कारणहरू पहिलाको कुरा हाम्रो म पको हिसा काठमाडौँ जोखिममा छ होइन त्यस्तै बारी पहिरोको हिसाबले जस्तै संरक्षण चुरेको कारणले गर्दाखेरि तराई जोखिममा छ डुवानको समस्या छेन्जीको अब जस्तै चुरेको माटो तल गयो भने तराई डुब्ने हो त्यसकारण तराई तुरेमा वन संरक्षण गर्न सकिएन तराई गयो त्यस कारण चुरे संरक्षण कार्यक्रममै एकदम ठुलो अभियानको रूपमा गइरहेको गइरहेको छ र अन्य ठाउँमा जस्तै सडकहरू बनाउँदा र अरू ठुल्ठुला पूर्वाधार निर्माण गर्दा पनि त्यो जमिनको अवस्था हेर्ने त्यो भूगर्भको भू भौ भूगर्भ वेद मार्फत त्यो माटोको परीक्षण गराएर कार्यक्रम लाने अवस्थामा रहेको छ जहाँ हो अब यहाँले भने जस्तो कृष्ण जस्तो कहाँ कहाँ छ जोखिमका क्षेत्रहरू भन्न भन्ने सन्दर्भमा जिल्लाका सन्दर्भमा जोखिम कहाँ कहाँ हुनसक्छ अथवा खतरा कहाँ कहाँ हुनसक्छ उच्च जोखिम कहाँ कहाँ हुनसक्छ भनेर जिल्ला द्विवर्को उद्धार समिति धेरै गरिरहेको छ र अरू केन्द्रीय सन्दर्भमा पनि त्यो जिल्ला द्वैवर्ग उद्धार समिति क्षेत्रले गरेका कार्यक्रमहरूलाई अब त्यो सम्बन्ध निकायहरूले यो क्षेत्रगत भएको हुनाले एउटा गृह मन्त्रालय मात्रै नगरेर सबै जस्तै भौतिक पूर्वाधार यातायात वन कृषि मार्फत त्यसरी गर्नुपर्ने भएको हुनाले सम्भव ती ती निकायहरू मार्फत पनि अब त्यो रहेको अवस्था छ र स्पेसिफिक यो ठाउँ यो ठाउँ बढी जोखिम हो भनेर भन्ने अवस्था र अहिले यसरी भन्न नसकिँदैन कि भनेर भन्छु बाढी पहिरोको जोखिम घटाउन सरकारको तयारी के छ भन्ने सेरोफेरमा हामी छलफल गर्दैथ्यौँ कुराकानी गर्दैथ्यौँ हामी गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका शाखा अधिकृत राजेन्द्र अरिवालसँग यहाँलाई धेरै धन्यवाद छ हामीलाई टेलिफोन र एसएमएस गराउने श्रोतालाई धेरै धन्यवाद दिन चाहन्छौँ हामी नेपाल चौतारीको अन्त्यतिर आइसकेका छौँ नेपाल चौतारी देशभरिका विभिन्न स्थानीय रेडियो स्टेसनबाट प्रसारण हुन्छ प्रत्यक्ष सुन्न सक्नुहुन्छ यहाँले यो इन्डियाना फाउन्डेसन नेपालको उत्पादन हो भोलि बिहान आठ बजेर दस मिनटसम्मका लागि नेपाल चौतारीको उत्पादन टोलीका साथीहरू राजन पराजुली गणेश आचार्य निशा राई प्रियङ्का बुढाथोकी प्रविधि राजेन्द्र रिजालसँगै म कल्पना भट्टराई विधा हुन्छु नमस्कार एक सौ चार थोपलो पांच मेगा